नेकपा एमालेको नौ महाधिवेशन जारी उद्घाटन स्थलमा प्रवेश गर्न नपाएका कार्यकर्ता आक्रोशित महाधिवेशन विद्युतीय मेसिन मार्फत सम्पन्न गरी एक घन्टामै नतिजा सार्वजनिक गर्ने ए माओवादी नेतृत्वको सङ्घीय गणतान्त्रिक मोर्चाको घोषणा सर्यो श्रमसेवी पत्रकार ऐनपूर्ण रूपमा कार्यान्वयन गर्न नेपाल ने पत्रकारमा आशंकको माग चितवनमा पानी परेसँगै डेङ्गुको सङ्क्रमण बढ्दो काठमाडौँमा रगतको अभाव चर्कियो ओपन नाम राष्ट्रपति को सूची में सभी भागी भारत में दाई चुक्का का नत्या में उत्तर प्रदेश सभी भागे विश्वकप फुटबल प्रतिर्गत अंतिम आठ को खेल भोली नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच समयगाै इन्टरनेट लाइनमा डब्ल्युड डट रेडियो अर्पण डट कम डट एनपीबाट संसारभरिक साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनिता आर्यालसँगै सुजिता हुमालको नेकपा एमालेको नहौ महाधिवेशन काठमाडौँमा जारी छ एमालेका अध्यक्ष झलनाथ खनाले महाधिवेशनको औपचारिक रूपमा उद्घाटन गर्नु भएको हो एमालेको महाधिवेशन उद्घाटन भइरहँदा उद्घाटन स्थलमा प्रवेश गर्न नपाएका आक्रोशित कार्यकर्ताले महाधिवेशनका लागि बनाइएको स्वागतद्वार भत्काइदिएका छन् भेकुडी मण्डपमा शुरू भएको महाधिवेशन उद्घाटन स्थलमा प्रवेश गर्न नपाएका कार्यकर्ताको भिड़ रत्न पार्कसम्म रहेको बताइएको छ कार्यकर्ताले स्वागतद्वार भाँचेर त्यसको फलाम हातमा लिएर हिँडेका छन् भने त्यहाँको स्थिति अहिले तनावग्रस्त बनेको छ सम्भावित झडपलाई मध्यनजर गर्दै भ्रेकुटी मण्डपमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ आक्रोशित कार्यकर्ताले पार्टी नेतृत्व विरुद्ध कडा नाराबाजी गरेका छन् एमाले महाधिवेशनको उद्घाटन सुरुमा अध्यक्ष अखनालले पानसमा बत्ती बालेर र रोबर्टले उपस्थित अतिथि प्रतिनिधि तथा पर्यवेक्षकको स्वागत गरेको थियो यसैबीच महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन नपाएका हजारौँ एमाले कार्यकर्ताको भिड थाम्न नसकेपछि प्रहरीले हस्तक्षेप गर्दा केही कार्यकर्ता घाइते भएका छन् प्रहरीले बिर्कुटी मण्डल प्रवेशको मूल गेट नै बन्द गरेपछि हातमा रड बोकेका कार्यकर्ताले महाधिवेशनको मूल ब्यानरमा पनि हानेका छन् महाधिवेशन उद्घाटन समारोहलाई बन्द सत्र जसरी प्रतिनिधिहरू बिच मात्रै आयोजना गरेर हजारौँ कार्यकर्ता तथा समर्थकलाई प्रवेश निश्चित गरेको भन्दै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 नाराबाजी गरेका हुन, हातमा रड र रा री तथा झंडा लाभ भाग कार्यकर्ता को भीड बढ़े प्रहरीले मूल गेट नई थियो नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन फोडा रूपमा कार्यान्वयन गर्न मा माग गरेको छ काठमाडौँमा भएको कार्यक्रममा महासंघको धारणा राख्दा अध्यक्ष महेन्द्र विष्टले ऐनको कार्यान्वयनका लागि पहिलो चरणमा यो असारभित्र सबै संचार प्रतिष्ठानले श्रमजीवी पत्रकार ऐन बमोजिम सेवा शरतर सुविधा खुलेको नियुक्ति पत्र न्यूनतम पारिश्रमिक र विकतदेखि भुक्तानी बाँकी रहेको पारिश्रमिक भुक्तानीको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो वर्गीकरणमा परेका संचार माध्यमलाई गएको लागू हुने गरी व्यती गरिएको पच्चीस प्रतिशत रकम हालसम्म भुक्तानी नभएकोमा खेत व्यक्त गर्दै उहाँले रकम तत्काल भुक्तानी गर्न माग गराउनु भएको छ वहाँले सबै सम्पूर्ण पत्रकारहरूको बिमा व्यवस्था तत्काल लागू गर्न द्वन्दा पीड़ित पत्रकार कल्याणको तत्काल कार्यान्वयन गर्न र पत्रकारलाई व्यावसायिक पत्रकार तालिमका लागि आगामी आर्थिक वर्षभित्रै राष्ट्रिय तहको आम संचार प्रशिक्षण प्रतिष्ठान स्थापना गरी सञ्चालन गर्नुपर्नेमा अध्यक्ष विष्टले जोड़ दिनुभयो ए माओवादी नेतृत्वको सङ्घीय गणतान्त्रिक मोर्चाको घोषणा केही पर सरेको छ माओवादी सङ्घीय समाजवादी र पाँच मधेसवादी दलले अर्को साता प्रचण्डको नेतृत्वमा मोर्चा घोषणाको तयारी गरेका थिए सङ्घीयता र शासकीय स्वरूप लगायतका अव अवधारणाबारे छलफल लम्बिएपछि घोषणा प्रक्रिया केही पछाडि सरेको सङ्घीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ प्रचण्ड निवास लाजिमपाठमा आज बसेको बैठकमा नेताहरूले सङ्घीयता शासकीय स्वरूप निर्वाचन प्रणालीबारे साझा अवधारणा बनाउने कि पार्टीगत धारणालाई लिएर जाने भन्नेबारे आआफ्नो धारणा राखेका छन् प्रस्तावित दस र चौध प्रदेशलाई प्रस्थानबिन्दु बनाउने सहमति भएको यो महिनाको अन्त्यसम्म मोर्चाको घोषणा हुने बुझिएको छ ए फोरम लोकतान्त्रिक तमलोपा फोरम नेपाल सङ्घीय समाजवादी सद्भावना र तराई मधेस सद्भावना पार्टीले सङ्घीय गणतान्त्रिक मोर्चा बनाउने सहमति गरेका छन् सात दलले सरकारलाई समर्थन गर्ने दलहरूलाई भने मोर्चामा सामेल नगराउने बताएको छ निर्वाचन आयोगले मंसिर चार गते भएको संविधान सभा चुनावको खर्च विवरण पेश नगर्ने प्रत्यक्ष तर्फका एक हजार आठ सय उनानब्बे सना उम्मेद्वारसँगै स्पष्टीकरण मागेको छ आयोगले आशा गोर्खा पत्रमा उम्मेद्वारको नामसित सूचना प्रकाशित गरेर खर्च विवरण नबुसाएकोमा कारवाही किन नगर्ने भन्दै एक हप्ताभित्र सफाई पेश गर्न आग्रह गरेको छ चुनावको अन्तिम नतिजा आएको पैतिस दिनभित्र खर्च विवरण जिल्ला निर्वाचन कार्यमा बुझाइसक्नुपर्ने कानूनी व्यवस्था भए पनि नेपाली कङ्ग्रेस नेकपा को एमाले माओवादी लगायत दलका एक हजार आठ सय उनाले खर्च विवरण नबसाएको निर्वाचन आयोगले सुनाएको छ उम्मेद्वारले एक हप्ता भित्र निर्वाचन आयोगमा सिधै वा जिल्ला निर्वाचन कार्य मार्फत सफाई पेश गर्न सक्ने आयोगको भनाइ छ सात दिनभित्र चित्त बस्तु स्पष्टीकरण नदिए खर्च विवरण पेश नगर्ने उम्मेद्वारलाई चरिमाना गरिनेको छ राष्ट्रिय प्रजातन्त्र भित्रको विवाद नमिलेपछि लोकेन्द्रबहादुर चन्द समूहले निर्वाचन आयोग गुहार्ने निर्णय गरेको छ आफ्नो नेतृत्वमा रहेको केन्द्रीय समितिलाई बानेता दिन आग्रह गर्दै चन्द पक्षका नेताहरू जुलुस जुलुससहित निर्वाचन आयोग जाने भएका छन् आज दिउँसो एक बजे पार्कमा भेला भएर नारा लग लगाउँदै निर्वाचन आयोग जाने कार्यक्रम तय भएको केन्द्रीय सदस्य मिना सुवेदीले बताउनु भएको छ चन्द पक्षका केन्द्रीय सदस्य बसन्त मानसिंह अधिकारीका अनुसार जुलुसमा लोकेन्द्र बहादुर डाक्टर चन्द, प्रकाश चन्द्र विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान लगायतको सहभागिता रहनेछ पशुपति शमशेर राणा र सूर्यबहादुर थापासँग सहमति हुन नसकेकाले निर्वाचन आयोगमा जान लागेको स्रोतले बताएको छ सक्रिय प्रणालीका आधारमा सूर्यबहादुर थापा पछि लोकेन्द्र बहादुर चन्दलाई अध्यक्ष बनाउनु पर्नेमा सूर्यबहादुर थापाले पशुपति समसेर राणालाई जिम्मेवारी सुम्पर्नु गलत भएको भन्दै निर्वाचन आयोगलाई पत्र बुझाउन लागेको अधिकारीले बताउनु भएको छ पछिल्लो समयमा राप्रपाभित्र आन्तरिक विवाद चुनिँदै गएपछि पशुपति समसेर र लोकेन्द्र बहादुर चन्दले दुवैले आफूलाई अध्यक्षका रूपमा दावी गर्दै आउनु भएको छ काठमाडौँमा फेरि रगतको अभाव चर्किएको छ वर्षामा रगतको संकलन वितरणमा समस्या देखिँदै दे आएकोमा अहिले विश्वकपका कारण रक्तदाताहरू घट्दा चो समस्या भएको रक्त संसार केन्द्रले सुनाएको छ रक्तदान गर्न दैनिक कम्तीमा पनि छ र सात घण्टा निद्रा पुर्याउनु तर विश्वकप फुटबलका कारण प्राप्त निद्रा पुर्याउन नसक्दा रक्तदान गर्नेको संख्या धेरै घटेको केन्द्रका जनसम्पर्क अध्यक्ष सन्देश थापाले दावी गर्नुभयो अहिले दैनिक माग चार युनिट भन्दा बढ़ी तर संकलन भने सय देखि एक सौ पचास यूनिट को हाराहारी में रह रगत देने मानस को अभाव तथा छरी का कारण रक्तदान कार्यक्रम नौदा चार महीनाई रगत संकलन काय मानद खेतीपातीजन भाई छरी पर्दा रक्तदान शिविर संचालन कर नकिने भाई वर्ष आम लयुक्त समय नमा हो रक्तदाता नी कारण रगत को अभाव नदिन अ रक्त संचार केन्द्र आकस्मिक कार्यक्रम जनसम्पर्क अ थापाले जानकारी दिनुभयो वर्षमा एकपल्ट रक्तदान कार्यक्रम गर्ने कलेज तथा संघ संस्थालाई दुईपल्ट कार्यक्रम सञ्चालन गर्न आग्रह गर्ने गरिएको उहाँले बताउनुभयो यस्तै रगतको शोध भर्नामा पनि जोड दिएको थापाको भनाइ छ माडीमा फेरि पनि हात्ती आतङ्क सुरु भएको छ गै राती दुई चितवन राजनीति निकुञ्जबाट आएको हात्तीले गर्दी गाविस एक अमिलियामा सुकबहादुर श्रेष्ठ र हुमबहादुर परिवारको भत घर भत्काएर अन्न खाइदिएको छ राति हात्ती आएपछि घरमा रहेका मानिस भने भागेर ज्यान बचाएको स्थानीय भीमबहादुर विकाले भी जानकारी दिनुभएको छ माडीमा जङ्गली जनावरले समय समयमा धनजनको क्षति पुर्याउँदै आएको छ चितवनमा पानी परेसँगै डेङ्गुको संक्रमण पनि बढेको छ विशाखमा दुई सनामा देखिएको डेङ्गु संक्रमण सनामा देखिएको निरीक्षक राम केसीले जानकार दिनुभयो यो असारमा पनि संक्रमण देखिएको तर सबै क्षेत्रको तथ्याङ्क आइ नसकेको उहाँले बताउनु भयो डेङ्गुको संक्रमण बढेपछि जनस्वास्थ्य यही असारको चौबिस गतिबाट तिन दिन जिल्लाका दुई नगरपालिकामा घर पुगेर डेङ्गु टे में डेंगू रोग में चौसठी प्रतिशत पुरूष फागुन रण सुनने रहे पानी पड़े संक्रमण फैलिए घर ओरपर सा भाड़ा में पानी समय फाल सफा जन स्वास्थ्य का चितवन प्रमुख केयर सिंह गोदाने आग्रह डेंगू सामखुटी पानी में फूल पानी बच्चा फुर्काने भाई सचेत होना चिकित्सक महामारी उत समय सात सौ उनचालीस जनामा संक्रमण तीमे पांच जना को मृत्यु समेत ये विक्रम सम दु हजार अड़सठी उतरी अड़सठी रिक्रम सम दुई हजार उनासत्तरी सत्तरी में बावन्न जना डे तर अजार सत्तरी रही संक्रमण फेरी संग्रुमार असारको रिपोर्ट नौ दी तीन सय सन्ताउन्न जनस्वास्थ्य कार्यले डेंगू साने लामखुटी र उसको लार्वा तथा फिउपा खोजेर नष्ट गर्न अहिले यहाँ महिला स्वयंसेवीलाई प्रशिक्षण दिन थालेको छ भरतपुर रत्नगर नगरपालिकाका तीन सय पचास दिएर अभियानमा खटाउने तयारी गरेको जनाएको छ संक्रमित पोथी लामकुटीले टोकेमा तुक, डेंगू नेपाल विद्युत प्राधिकरणले आउँदो शनिबारदेखि लोडसेडिङ फेरि घटाउने भएको छ अहिले हप्तामा साढे पचपन्न घण्टा लोडसेडिङ हुँदै आएकोमा अब सड़तालिस घण्टा मात्रै हुनेछ प्राधिकरणले आउँदो शनिबारदेखि लागू हुने गरी निकालेको नयाँ तालिका अनुसार अब हप्तामा चार दिन सात घण्टा दुई दिन साढे घण्टा र एक दिन छ घण्टा बिजुली कटौती हुनेछ नदीमा जलस्तर बढ़ेर विद्युत गृहहरूले क्षमता अनुसार उत्पादन गर्न थालेपछि प्राधिकरणले लोडसेडिङ घटाएको हो वर्षायाममा पनि माग अनुसार आपूर्ति हुन नसक्दा लोडसेडिङ भने सधैँ कायम रहने प्राधिकरणले जनाएको छ काठमाडौँको नयाँ बजारमा एक युवतीको सप भेटिएको छ काठमाडौँ महानगरपालिका सोह्र नयाँ बजारमा रहेको सामाजिक युवा क्लबको फुटबल ग्राउन्डमा युवतीको सप भेटिएको हो अन्दाजी पच्चिस वर्षकी युवतीको परिचय खुल्न सकेको छैन युवतीको सप पोस्टमार्टमको लागि सिचुन अस्पताल महाराजगंज पठाइएको प्रहरीले सुनाएको छ घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ अब पालो अर्पण जन आवाजको अर्पणजना आवाजमा आवाज हाम्रो प्रश्न छ नेकपा एमालेको नौ महाधिवेशन सुरु हुन एक दिन मात्रै बाँकी रहँदा अध्यक्ष झलनाथ खनालले आफू पुनः नेतृत्वमा जाने तयारी गरेको प्रति तपाईको प्रतिक्रिया के छ ए पदीय मोह बी नेपाल र ओली पक्षलाई चुनौती र सी पार्टीलाई सही दिशामा लैजान तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए मोह भन्ने पैँतिस बी नेपाल र ओली पक्षलाई चुनौती भन्ने चौवालिस र पार्टीलाई सही दिशामा लैजान भन्ने एक्काइस मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ नेकपा एमाले महाधिवेशनमा प्रविधिको प्रयोग गरेकोमा तपाईँलाई कस्तो लाग्यो ए अति राम्रो छ बी प्रविधिको जमानामा यो त सामान्य नै हो र सी खर्चिलो तडक भडक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 पालो ट्राफिक खबरको यति बेला नानगढे ठोराबिरग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलिन मुग्लिन नौ बिसे काठमाडौँ सडक खण्ड मगलेन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ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 द्वारा जनहित अमेरिका में सर्वेक्षण में राष्ट्रपति बार यसलाई सुन्नुहोला अमेरिकामा गरिएको एक नयाँ सर्वेक्षणमा राष्ट्रपति बाराक ओबामा दोस्रो विश्वयुद्धपछि सबैभन्दा नराम्रो अमेरिकी नेताहरूको सूचीमा सबैभन्दा माथिल्लो स्थानमा परेको देखिएको छ किनिपियाक विश्वविद्यालयले गरेको सर्वेक्षणमा सहभागी तेत्तिस प्रतिशतले राष्ट्रपति ओबामामा गत सत्तरी वर्षमा सबैभन्दा खराब राष्ट्रपति भएको बताएका छन् अठाइस प्रतिशतले भन्यो किल्ला राष्ट्रपति जर्ज डब्ल्यु बुसलाई नराम्रो भनेका छन् सर्वेक्षणमा भागले पैँतिस प्रतिशतले सन् उन्नाइस सय एकासीदेखि उन्नाइस सय शासन गर्ने रिपब्लिकन पार्टीका राष्ट्रपति रोनाल्डो रेङ्गललाई सन् उन्नाइस सय सबैभन्दा राम्रो राष्ट्रपतिको रूपमा हेरेका छन् भने प्रतिशतले बेल क्विलाई उत्कृष्ट मानेका छन् पन्ध्र प्रतिशतले भने जुन एफ केनेडियन सबैभन्दा राम्रो राष्ट्रपति भएको बताएका छन् भारतमा दाइजोका कारण हुने हत्यामा का का हत्या का उत्तर प्रदेश सबैभन्दा अगाडि देखिएको छ राष्ट्रिय अपराध रेकर्ड ब्युरोका अनुसार गएको वर्ष दाइजोका कारण आठ हजार तिरासीवटा हत्याका घटना भएकोमा दुई हजार घटना उत्तर प्रदेशमा भएका थिए त्यस्तै बिहार दोस्रो र मध्य तेस्रो स्थानमा देखिएका छन् दाइजोका दाइजोका कारण हुने हत्याको दर राष्ट्रिय औषध एक तिन छ रहेकोमा उत्तर प्रदेशमा भने यो दर दुई दशमलव तीन छ रहेको ब्युरोले जनाएको छ वार्षिक रूपमा सन् 2012 को बाह्रको तुलनामा सन् 2013 मा तेह्रमा दाइजोका कारण हुने हत्यामा एक सय पचासले कमी आएको देखिएको छ तर यस्तो हत्याका घटनामा धेरैजसो उजुरी नपर्ने भएकाले सङ्ख्या निकै थोरै भएको हुन सक्ने अनुमान गरिएको छ ब्युरोका अनुसार सिक्किम मिजोरम मणिपुर अरूणाचल प्रदेश हिमाचल प्रदेश गोवामा गएको गो वर्ष दाइजोका कारण हत्या भएका एउटा पनि घटना प्रहरीमा दर्ता भएको छैन यसैबीच भारत भारत को सर्वोच्च अदालत ने दाइजो विरोधी कानून को महिला ने नूपयोग करने क्रम बढ़े भन्द आवश्यक पड़े अवस्थ महिला का पति और पकड़ कर सचेत करा दाइजो संबंधी सौजूरी में आरोप प्रमाणित निकटना देखानबी सदालतेशन दिया िया गर्दै फ्रान्सले अन्तिम आठको यात्रा गरेको हो भोलि राति पौने दुई बजे हुने अर्को क्वार्टर फाइनलमा आयोजक ब्राजिल र कोलम्बिया विश्व प्रतिस्पर्धा हुनेछ ब्राजिल ट्राई को भने कोलम्बियाले को को को नौ महाधिवेशन जारी उद्घाटन स्थलमा प्रवेश गर्न नपाएर कार्यकर्ता आक्रोशित महाधिवेशन विद्युतीय मेसिन मार्फत सम्पन्न गरी एक घन्टामै नतिजा सार्वजनिक गर्ने एमा एमावधि नेतृत्वको सङ्घीय गणतान्त्रिक मोर्चाको घोषणा सर्यो श्रमजीवी पत्रकार ऐन पूर्ण रूपमा कार्यान्वयन नेपाल पत्रकार महासङ्घको माग चिदुवनमा पानी परेसँगै डेङ्गुको संक्रमण बढ्दो काठमाडौँमा रगत रगतको अभाव चर्कियो ओबामा नराम्रो राष्ट्रपतिको सूचीमा सबैभन्दा माथि भारतमा दाइचोका कारण हुने हत्यामा उत्तर प्रदेश सबैभन्दा अगाडि विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम आठको खेल भोलिदेखि सुरु हुँदै साझ पांच बजी को अर्पण बुलेटिन सकिए अमल बिता हमस्कार